फुलमालामा सजिएको अनुहार आउँदा छापिएर मेरै तस्विर अखबार आउँदा फुलमालामा सजिएको अनुहार आउँदा छापिएर मेरै तस्बिर अखबार आउँदा तिमी कत्ति विचलित नहुनु है सानो तिमी कत्ति विचलित नहुनु है सानो यो पागल मरेको समाचार आउँदा यो पागल मरेको समाचार आउँदा